चतुर्थ अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्ते मुनी तिमी एकचित्त भइसुन अब म चौधौँ मनुका बारे बयान गर्छु ब्रह्माजीका दिनमा सृष्टि र रा रातमा प्रलय हुन्छ भनेर लेखिसकियो सृष्टिकाल अर्थात् ब्रह्माजीका दिनमा अर्थात् सृष्टिकल्पमा महेन्द्र स्वर्गका अधिष्ठता यिन चौधवटा बदलिन्छन् यस्तै मानव जगतका अधिस्थता मनु चौधवटा नै हुन्छन् अन्तरिक्षमा ज्ञान जगतका सञ्चालक हुन् अन्तरिक्ष जगतमा जगतका ज्ञानको बाघ डोर सम्भाल्ने सप्त ऋषिहरू मरिची अङ्गिरा अत्री पु जना राजा मनुकै सुपुत्र, वशिष्टेवबाट जन्मेका बाह्र जनामा भन्ने नाउले प्रसिद्ध भएका देवता वर्ग त्यस बेला स्वर्गका देवता थिए दोस्रा मनो सरो नाउका ष आदि मन पुत्र थिए जो यस भूमिमा सम्राट भएका थिएस मनुको नाम हो, नाम उत्तम हो त्यो त्यस बेला सुशान्ति नाउका इन्द्र थिए सुधाम सत्य जय बसवर्ति प्रशी थरी ओटाको बयान देवता जीका सात ओटा छोरा रज गोत्र उद्ध बहु सवन अनग सप सुत सुत शुक्र यी सप्तर्षी थिए मनुका आज्ञाकारी परशु दीप्त चौथा मनु ताम, इनका पालमा इन्द्र सताइस वटाको एक बथान भएका सुपार हरि देववर्ग थिए ज्योति धर्म धर्म पृथ्वी पृथु काव्य चैत्र अग्नि बानक, केतु रूप जानु मनु राज्यका उत्तराधिकारी पुत्र चमा मनुको नाम रैवत हो त्यस बेला इन्द्र थिए नाम गरेका एक एक वर्गमा चौध चौध जना देवता भएका अमिताभ भूतर वैकुण सु सुधा नावका चार थरी देवता थिए हिरण सातजना सप्तर्षि थिए बलबन्धु साम्भाव्य सत्यक आदि मनुका उत्तराधिकारी राजपुत्र थिए स्वरो उत्तम तामास रैवत यी चार जना मनु राजर्षी प्रिय प्रत महाराजका वंश नै राजा हुन् प्रिय व्रतका पुण्य तपस्याबाट प्रसन्न भएका विष्णु भगवानले प्रिय व्रतकै सन्तानमा चारवटा मानवन्तरका स्वामी उत्पन्न गराइदिनु भएको थियो छैठौँ मनुको नाम हो त्यस बेला मनो जब नाउ गरेका इन्द्र थिए आठ आठ वटाका वटाका वर्ग भएका आप्य प्रसुत भव्य किसिमका देवता सुमेधा बिराजा बिराजा उत्तम मधु सातवटा सप्तर्षी थिए उरु सतम धुम्न आदि मनुका पुत्रहरू उत्तराधिकारी राजाहरू थिए चलेको मानव अन्तर वैश वैवस्त मानव अन्तर हो यी यिनी सातौँ मनो हुन् यिनी सूर्यका छोरा हुन् यिनीको नाउँ वैवस्त हो हालका देवहरू देवताहरू आदित्य वसु रुद्र साध्यनी कुमार इत्यादि छन् आदित्य बाह्र छन् पशु आठ छन् रुत्र एघार छन् तेह्रवटा सातवटा अश्विनी कुमार दुईवटा छन् पहिला तिनवटा वर्गमा अग्नि र प्रजापति समेत मिलाएर जम्मा तेत्तिसरी देवता छन् भन्ने वैदिक सिद्धान्त छ यिनैका फेर देवता देवताका राजा गौतम विशमित्र न्त नाउका नौवटा मनुका छोरा थिएन रोखेक मनुले दिएका छन् यिनीहरूले आफ्नो अधिकार रक्षा अधिका गर्न नसकेका खण्डमा अरूहरूको आधिपत्य हुन्छ संसारमा यिनीहरूको आधिपत्य प्राकृत हो आदिकालदेखि नै चलेको हो संसारमा शुभ स्थिति विष्णुको सा आधारमा छुचारू पार्न विश्व विष्णु शक्तिको प्रादुर्भाव हुन्छ स्वयं मनुका पालामा विश्वको स्थिति मिलाउन विष्णु शक्तिको अंशबाट आकृतिका गर्भदेखि जन्मेर यज्ञ पुरुष मानव देव भन्ने नाउँले प्रसिद्ध हुनु हुनुभएको थियो स्वारो तीसमा मनुका पालामा उनै मानव देव श्री अजित तुषित देव नामद्वारा प्रसिद्ध हुनुहुन्थ्यो तुषित देवगणका साथमा तुषिता देवीका गर्वबाट पैदा भएको थियो उनै तुषित देव उत्तम मनुका पालामा सत्यगण देवताका साथ सत्य देवीका कोखबाट जन्मनुभयो त्यस बेला उहाँको नाउ सत्य भनेर प्रसिद्ध थियो तामस मानव अन्तरमा नै भगवान हरि नामका देवगणका साथै हरिया देवीमा जन्मेर हरि नाउँले प्रसिद्ध हुनुभयो अनि रेवत मानव मा तत्कालीन रेवत देवगणका साथ सम् सम्भुति देवी, मनु, मनु मा देवी को पैदा हुनुभयो उनै हरि यस पाला मानस नावबाट प्रख्यात हुनुभयो अब छैटौँ मनु मनुक्षका पालामा उनै मानस देव वैकुण्ठ नामका देवताहरूका साथ विकुण्ठ देवी कर्वबाट जन्मनुभयो तसर्थ उहाँहरूको नाउँ समेत वैकुण्ठ भन्ने रह्यो यति कुरा बितेका मानवान्तरको हो यस वर्तमान मानवान्तरमा अर्थात् मनुका पालामा भगवान् काश्यपजीद्वारा अदित कोखबाट आदित्यदि देवगणका साथ बामना रूपमा उत्पन्न हुनुभयो नाउ पनि बामन भन्ने नै रह्यो जुन भगवानले तिनै पाइलामा यी तिनै भुवनको साम्राज्य असुरबड़ा आफ्ना कब्जामा गराई बनाई पुरन्दर नामक ना मनु भन्ने भनिसके अब इनका शेषपछि सर्वाणी मनुको पालो आउँछ यी सर्वाणी मनु पहिले स्वरो मनुका पालामा तैत्र वंशमा पैदा भएका सुरथ रामका राजा थिएका कब्जामा परेको राजा काज छोडेर रा भागी जंगलमा पुगेर ऋषिका सदुपेशद्वारा श्री भगवती महाशक्तिको आराधना गरेर उनैका कृपाद्वारा त्यस जन्मको राज्य र रा भविष्यको मानव अन्तर पद पनि पन... बर प्रधानमा पाएका थिए उनै सुरत सु भएर शर्वाणी नामले कहलिएर आठौँ मन हुनेछन् चन... यी शर्वाणिका पालामा सुतप पा अमिताभ मुख्य नाउँका देवता हुनेछन् एक एकमा बिस बिसवटा देवताको वर्ग रहनेछ त्यस बेला दिप्तिमान गालब राम कृप अशोष ऋष यी सप्तर्षी हुनेछन् हाल त्रैलोक्य बाहनालाई द गरेर पातलमा बसेका उनकालीन मनत्र हुनेछन् तिनीहरू नै भूमण्डलका सम्राट पनि हुनेछन् नवम नवम मनु दक्ष शार, हुने हुनेछन् एक एक गणमा बाह्र बाह्रवटा देवता भएका पार गर्व नामका तीन थरीका देवता ती देवता राजा भव्य मेधा जोति सप्त ऋषि हुनेछन्य पृथी पृथ श्री मन पुत्र हुनेछन् यिनीहरू नै मानव राज्यका उत्तराधिकारी मनु ब्रह्म, देवता उनीहरूका राजा इन्द्र शान्ति भन्ने हुने, हुने सुकृत्य सत्य मुर्ति नाभाग अप्रति मौजा सत्यु भन्ने सातवटा ऋषिहरू यस बेलाका भुरी हुनेछन् आदि दसवटा मनपुत्र पृथ्वीको रक्षा गर्ने क्रममा काममा नियुक्त हुनेछन् एघारौं मनुको नाम सर्वाणी हुने भन्ने हुनेछ एक एक गणमा तिस तिस देवता भएका वि निर्वाण ती नाउका देवण हुनेछन् भएका सप्ती हुनेछन् ती धर्म शर्विणीका छोरा अर्थात् मनुपुत्र मानव राज्यका कारी सुधारमा देवानिक आदि नाम भएका हुनेछन् त्यसपछि बाह्र हुनेछन् तपश्री सुतपा तपो मूर्ति भएका सप्त ऋषि हुनेछन् देववान उपदेश आदि पुर्त, त्याति, देवता भएका सुमात्र सुकरमा सुधारमा नामक तीन थरी देवता प्रमुख रहनेछन् दिवस्पति भन्ने स्वर्गका इन्द्र हुनेछन् निर्मोह तत्वदर्शी ग्रितिमान निष्प्रकम्पुकुरी हुनेछन् चौधौ मौम हो भौमका पालामा स्वर्गेन्द्रुची नावले प्रसिद्ध होला साक्षु चाच्य चाच्यु, पवित्र कनिष्ठ पाँच देवगण अग्बाहु शुक्र मगध अग्नि गम्भीर आदि मनुपुत्र पृथ्वीको पालन गर्ने सुयुग शासक सम्राट हुनेछन् प्रत्येक चतुर युगका अन्त्यमा वेदहरूको लोप हुनेछ लोप भएका वेदहरूको उद्धार गर्न त्यस बेलाकै सप्तर्षिहरू भूलोकमा अवतार लिन्छन् लोप भएका वेदहरूको उद्धार गर्दछन् प्रत्येक चतुर आरम्भमा अर्थात् हरेक सत्ययुगको प्रारम्भमा श्री स्मृति शास्त्र नाम निर्माण गर्न मनको अवतार हुन्छ जुन मानव अन्त जो देवता छन् न्तरमा तिनै देवताहरू भूमण्डलमा राजा हुन्छन् आफ्ना पालामा शिवाय अर्काका पालामा भोग हुँदैन अर्थात् मानव अन्तर पिच्छे सबै फेरिन्छन् यसरी चौध महामान्तर फेरि हजार दिव्य हजार वर्ष बिति सक्दछन् यो दिव्य हजार वर्ष एक कल्प हुन्छ त्यही ब्रह्माजीको दिन हो रात परेपछि ब्रह्मा आनन्द साथ शुद्ध छन् दिन र रातको प्रमाण समानै हुन्छ अर्थात् दिव्य एक हजार सहस्र वर्षमा जति समय थियो उति समय ब्रह्माजीको रात्रिमा पनि हुन्छ रात्रि बितेपछि बिउजेर फेरि सृष्टि गर्ने काममा जस्तो पहिले थियो उस्तै नयाँ सृष्टि पनि हुन्छ सृष्टि गर्दा भगवान र मूर्ति हुनुहुन्छ महाराजा सप्तर्षि देवता इन्द्र यी सबै जगतको स्थिति पालना गर्ने भगवानका अंश हुन् अर्थात् जगतको रक्षा सत्कुणी भगवानबाट हुन्छ सत्य त्रेता द्वापर कलि चारेयुगमा स्थितिको मर्यादा पालना गर्नलाई पहिले सत्य युगमा कपिल आदि ज्ञानीको रूपमा अवतार लिएर ज्ञानको विस्तार गर्नुहुन्छ अनि त्रेता युगमा चक्रवर्ती राजाको रूपमा अवतार लिएर दुष्टहरूको दमन गर्दै त्रैलोक्यको रक्षा गर्नुहुन्छ द्वापर युगमा भगवान रूपमा उनमण्डलमा आइ एकै ए... एकै वेदलाई ए... एक ए... सारा भाग लगाई त्यसमा संयौँ शाखा छुट्याएर लेखको लोकको स्थिति विकक्षित राख्नुहुन्छ कलियुगमा कलिका प्रभावले दुराधारी उन्मार्गामी श्रृङ्खल जनतालाई श्रृङ्खल श्रु, पार्न भगवान फेरि कल्कीय अवतार भए लिएर आउनुहुन्छ यसै गरी युग पिक्ष भगवानका सात्विक रूपद्वारा जगतको स्थितिको रेखरेखा हुन्छ अनि जब जगत सम्हार गर्नुपर्ने मौका पर्दछ त्यस बेला तामस जगत गर्ने काम हुन्छ का अनन्त रूप लिनुहुन्छ संसारमा ज्ञानको सत्य स्वरूप प्रकट गर्ने वेद हो यो वेद दुरुह त दुर्बोध हुनाले साराका सारा अभ्यास गरेर कलियुगका आचारका अनभ्यस बुद्धिका मन्द आयुका छोटा संस्कार कर्मका अपरिचितहरूलाई लाभ उठाउन कठिन हुनाले सो नहोस् भनेर कलिका पहिला पढमा व्यासजीले वेद विभाग गरेर साना साना भागमा छुट्याइदिनु हुन्छ त्यसरी वेद छुट्याउनेलाई वेद भन्दछन् यस कल्पमा जा व्यास भइसके तिनीहरूको नामावलियो एक स्वयम्भू दुई प्रजापति तिन उसना चार बृहस्पति पाँच सूर्य छ मृत्यु सात इन्द्र आठ वशिष्ठ नौ सारस्वत दस त्रिधामा एघार त्रिशिख बाह्र भरद्वार भा, तेह्र अन्तरिक्ष चौध वाणी पन्ध्र त्रयारोणी सोह्र धनन्जय सत्र कृतुञ्जय अठार जय उन्नाइस भारद्वज बिस गौतम एक्काइस हार्यत्मा, बाइस बाजश्रवा तेइस तृणबिन्दु चौबिस त्रक्ष वाल्मिक पच्चिस शक्ति छब्बिस पराशर सत्ताइस खण्डे माघ महात्मेमा सम्वादे श्री नाम व्रतरा चतुर्थ